स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो पत्रिका हिमाली स्वरहरूको 123 सय तेइसौँ श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव हिमाली स्वरहरू लगायत हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना डब्लु मा डब्लु डट नेपाली रेडियो सजिलै सुन्न सक्नुहुन्छ यो हाम्रो इन्टरनेटको ठेगानामा तपाईँ निरन्तर नेपाली संगीत र नेपाली समुदायमा भइरहेका विभिन्न सामुदायिक गतिविधिका भिडियो र तस्विरहरू पनि हेर्न सक्नुहुन्छ हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक यो कार्यक्रम हामीले नेपाली पात्र अनुसार 2066 साल चैत्र महिनाको सत्र गते अर्थात मार्च महिनाको तिस तारिकको दिनमा तयार पारेका हौँ आजको कार्यक्रममा हामी विशेष रूपमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जीवनी उहाँको निधनपछि उत्पन्न परिस्थिति र न्युयोर्कमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा प्रस्तुत केही कविता र गीतहरू प्रस्तुत गर्दैछौँ आजको कार्यक्रममा हामी नेपाली राजनीतिलाई नजिकबाट अध्ययन गर्नुहुने राजनीतिक विश्लेषक डाक्टर अङ्गराज तिमलसेनासँग र नेपालबाट कान्तिपुर दैनिकका पत्रकार दिपक अधिकारीसँग गिरिजाप्रसाद कोइरालाको देहासानपछि देखिएको राजनीतिक परिवेशको सेरोफेरोमा रहेर गरिएको महत्त्वपूर्ण कुराकानी पनि प्रस्तुत गर्दैछौँ कार्यक्रमको शुभारम्भ गरौं स्वर्गीय गिरिजा प्रसाद कोइरालाको यो संक्षिप्त जीवनीबाट यो जीवनीको पृष्ठभूमिमा बजेको गीतमा स्वर छ कर्णदासको र गीतको रचनाकार हुनुहुन्छ हस्त गौतम रिदोल नेपाली राजनीतिका युग पुरुष गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक शब्द श्रद्धाञ्जली व्यक्त गर्दै हामी हिमाली स्वरहरूमा वहाको संक्षिप्त जीवनी प्रस्तुत गर्दैछौँ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै हामी गिरिजाप्रसाद कोइरालाको संक्षिप्त जीवनी र उहाँको राजनीतिक जीवनको जीवन यात्रा यहाँ प्रस्तुत गर्दैछौँ यो सामग्री हामीले कान्तिपुर अनलाइनबाट सवार गरेर यहाँ वाचन गर्दैछौँ यो लेख वाचन गर्दैछु म सहदेव नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् 1925 अर्थात पच्चिस अर्थात् विक्रम सम्बन्ध उन्नाइस सय बयासीमा स्वर्गीय कृष्ण प्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराको रूपमा जहानिया राणा शासनको विरोध गर्दा परिवार निर्वाचनमा रहेका भखत भारतको बिहार राज्यको टेडी सहर्सामा भएको थियो उनले भारतबाट अंग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाए र अल्पायुमा नै राजनीतिमा लागे सन् उन्नाइस सय पचास नेपालमा प्रजातन्त्र पुनर्वहालीको राजनीतिमा लागेका कोइराला सन् उन्नाइस सय सत्तालिस अडचालिसको विराटनगरको मजदुर हडतालमा सक्रिय सहभागी भए राणा शासनमा परिवारसँगै जेल परेका कोइराला राणा शासनको अन्त्यपछि नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति भए उनी नेपाल ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसको मजदुर एकताका लागि खोलिएको भात्री संगठनको संस्थापक सदस्य एवं स्थापनाकालको अध्यक्ष हुन् सन् दुई सत्र सालमा प्रजातन्त्रको अपहरण भएपछि उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वर कोइराला नेता गणेशमान सिंह कृष्ण भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि सात वर्ष लगातार जेल सजाय भोगे 21 दिन भो हडताल गरी सन् उन्नाइस मा सडसठीमा जेलबाट छुटे सन उन्नाइस सय उनकी धर्मपत्नी सुस्मा कोइरालाको निधन भयो कोइरालाले सन् उन्नाइस सय एकहत्तरदेखि भारतमा आत्मनिर्वासन बिताए सन उन्नाइस सय छत्तरमा भारतको पटनामा भएको नेपाली काङ्ग्रेसको अधिवेशनमा उनी महामन्त्री निर्वाचित भएपछि डेढ दशकसम्म दुई हजार तेत्तिसदेखि सत्तालिस सालसम्म सो पदमा रही दुई हजार आम निर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री दुई हजार अडचालिस साल जेठ बाह्र गतेदेखि दुई हजार एकाउन्न साल मङ्सिरसम्म रहे प्रधानमन्त्री हुँदा कोइराला नेपाली काङ्ग्रेसका महामन्त्री थिए कोइराला दुई हजार आम निर्वाचनमा मोरङ क्षेत्र नम्बर एक र सुनसरी क्षेत्र नम्बर तिनका साथै दुई सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर एक र सुनसरीको क्षेत्र नम्बर बाट निर्वाचित भए दुई साल त्रिपन्न 26 वैशाख छब्बिसदेखि अठाइसमा काठमाडौँमा भएको नेपाली काङ्ग्रेसको नवौं महाधिवेशनमा उनी पार्टी सभापति भए सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेस संसदीय दलका नेताको हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै दुई साल चैत्र तिस गते दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भए दुई हजार चौन्न साल फागुन एक्काइस गते प्रतिनिधि सभाको सबभन्दा ठुलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली काङ्ग्रेस प्रतिनिधि सभामा सबभन्दा ठुलो दलका रूपमा स्थापित भएको हो कोइरालाको नेतृत्वको सरकारमा पछि नेकपा एमाले विभाजन भएपछि बनेको दल नेपाल कम्युनिस्ट पार्टी माले सम्मिलित भयो कोइराला नेपाली काङ्ग्रेसका सभापति तथा संसदीय दलका नेता थिए अल्पमत सरकारबाट प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेपाली काङ्ग्रेस नेकपा एमाले लगायतको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रो पटक दुई साल पुष आठ गते प्रधानमन्त्रीमा पुनः नियुक्त भए काङ्ग्रेसको इतिहासमा पल्ट भएको संसदीय दलको नेताको चुनावमा विजयी भएपछि दुई हजार साल चैत्र सात गते प्रधानमन्त्री पदमा नियुक्त भए उनले दुई साल साउन चार गते पदबाट राजीनामा गरे जनआन्दोलन दुईपछि दुई हजार उनी पछिल्लो पटक प्रधानमन्त्री भए कोइरालाकी एकमात्र छोरी सुजाता छिन् जुन अहिले नेपाली काङ्ग्रेसको नेतृत्व गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेकी छिन् इतिहास पुरुषको अवसान भनेर कान्तिपुरमै खिम घलै र कुलचन्द्र न्यौपानेले लेख्नुभएको यो लेख काठमाडौँ चैत्र सात गते मुलुकले एकजना युग पुरुष गुमाएको छ उनको जीवनको पर्याय नै सङ्घर्षमय थियो उनले जीवनभरि सङ्घर्ष गरे ताली खाए र गाली खाए सबैभन्दा लामो समय प्रजातान्त्रिक सरकारको नेतृत्व गरे र त्यसबापत गाली पनि खाए तर उनले हरेस खाएनन् उनि निरन्तर आफ्नो बाटोमा रहे निरन्तर सङ्घर्षकै कारण उनी समकक्षी राजनीतिक कर्मीहरूको तुलनामा उचो कत्का थिए प्रजातन्त्र पुनस्तापित भएपछि उनी सत्तामा रहन् या नरहुन् शक्तिको केन्द्रमा रहे मुलुक उनको भनाइ र गराइबाट सधैँ निर्देशित भइ नै रह्यो भन्नेहरूले भनिरहे उनकै कारण मुलुकमा प्रजातन्त्र संस्थागत हुन सकेन देख्नेहरूले देखिरहे दस वर्ष लामो माओवादी हिंसात्मक विद्रोहलाई शान्ति प्रक्रियामा ल्याए उनको अवसानसँगै नेपाली राजनीतिक आकाशमा एउटा इतिहासको अन्त्य भएको छ राजनीतिक गाढा टुप्पोमा पुग्ने बेलामा सम्झने एक सहाराको अन्त्य भएको छ कोइरालाले आफ्नो जीवनमा अथक सङ्घर्ष गरे मुलुकका कुनै पनि राजनेताले नपाएको उच्च सम्मान पनि पाए उनले आफ्नो अन्तिम सास साससम्म पनि मुलुकको राजनीतिक अवस्था शान्ति र संविधानका सम्बन्धमा चिन्ता गरिरहेको यसले देखाउँछ यद्यपि उनलाई एकातिर छोरी मोहमा लागेको आरोप लगाइयो भने अर्कोतर्फ एक समय उनका सबैभन्दा नजिक भएर हर रहका अवसरमा लिएका खुम्बहादुर खड्का लगायतले माओवादीलाई शान्ति प्रक्रिया ल्याएको विषयलाई लिएर आलोचना गरिरहे उनलाई गाली गर्नेहरू नभएका होइनन् उनको अनवरत सङ्घर्ष नेपाली राजनीतिको लागि सधैँ पछ्याउनुपर्ने इतिहास हो इतिहास पुरुष गिरिजा प्रसाद लाई भावपूर्ण श्रद्धाजलि योगपूर्ण श्रद्धांजलि लेख हमें कांतिपुर सावर गरेर पढ़ा हूं यो लेख माया पढ़ते नेपाल नेपाली महदेवाली र नेीपन सङ्गन यो विश्व्यापी ओनलाइन रेडियो हिमाली आशुक ध सुधाले जुन श्रद्धाजले आसुका धरा श्रद्धाले जाउनु अन्तिम संस्कार केर मलाई घाटुमा सेलाउनु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 देश को कुरा को कुरा कुरा कुरा देखी बन सम्म को कुरा। मन देखी धन सम्मान हिमाली मा कुरा एउटा कुरामा आज हामी डाक्टर अङ्गराज तिमल सेन्हासँग गरिएको कुराकानी सुन्दैछौँ हामी उहाँसँग आज गिरिजाप्रसाद कोइरालाको देहवासान पछि देखिएको राजनीतिक परिस्थिति सँगसँगै शान्ति प्रक्रिया एवं संविधान लेखनको विषयमा के कस्ता कामहरू भइरहेका होलान् र के कसरी नेपालको राजनीतिक घटनाक्रम अगाडि बढिरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौँ आउनुहोस् सुनौँ डाक्टर अङ्गराज तिमल गरिएको यो महत्त्वपूर्ण कुराकानी हिमाली स्रोतहरूमा नेपाली राजनीतिका शीर्ष नेता गिरिजाप्रसाद कोइरालाको देहभाषान भइसकेपछि विभिन्न पक्षबाट समग्र रूपमा र धेरै सुनिएको के छ भने हामीले अभिभावक गुमायौँ अब शान्ति प्रक्रिया चाहिँ धराशायी हुन्छ अब गिरिजा प्रसाद कोइरालाको देहभाषानपछि अहिलेको शान्ति प्रक्रिया जुन किसिमले अगाडि बढिरहेको थियो त्यसमा केही किसिमको हलचल भएको हो सहदेवजी तपाईँले यो राम्रो प्रसङ्गको ट्याउनु अब अहिलेको सबभन्दा जल्दो प्रश्न नै यही हो चाहे त्यो नेपाली काङ्ग्रेस भित्रका मान्छेहरू हुन् अथवा माओवादी भनौँ अथवा भने अरू कुनै पार्टीका मान्छेहरूले के भनिरहेका छन् भने नेपालको राजनीतिमा एउटा ठुलो खाल्जो अहिले देखा परेको छ किनभने गिरिजाप्रसादको जो अभिभावकीय रोल विशेष गरी यो कोअर्डिनेसनको रोल यो संयोजकको संयोजकको रोल उहाँको यो उमेरका कारणले समेत र त्यसपछि लिएर उहाँको अनुभव र विदेशदेखि लिएर नेपालभित्रका शक्तिहरूलाई चाहिँ सबैलाई समेटेर लान सक्ने उहाँको जो जो रोल थियो त्यो रोल पक्कै पनि कमी आएको छ किनभने केही गिर्जाप्रसादकै के हाइट बनाएको लिडर नेपालमा अहिले तत्कालै यो मर्ज तो तो आ, मा मा साथ साथ आ, आ, यो देखिने इमर्ज हुने सिचुएसन छैन भनेर धेरैले एनालिसिस गरिरहेका छन् र त्यसमा म शत प्रतिशत म मेरो आफ्नो यो सहमति छ किनभने पक्कै पनि हो गृजा प्रसादको एउटा हाइट र उहाँको जो त्यो रोल थियो र उहाँको जो पोस्चर थियो त्यसमा त कमी आउँछ नै तर मलाई के लाग्छ भनेपछि मैले यो धेरैचोटि भनेको छु वेल नो वान इज इन्डिस्पेन्सेबल एन्ड सम आर इ रिप्लेसेब कि कोही पनि इन्डिस्पेन्सेबल हुँदैन जस्तो कि तपाईँको मन्डेलापछि थाबो मावेकीले के, के थाम्नु सक्ला त था, किनभने हाइट यति फरक थियो कि साउथ अफ्रिकामा मां। मान्छेले त्यही भन्थे धेरै जसो इन्डियामा तपाईँको त्यो गान्धीको uh, देहवासनपछि केही इन्डिया नै रहला त भन्ने खाले मान्छेहरू पनि थिए तर अर्को तरिकाले हेर् हेर्दाखेरि के हुन्छ भनेपछि जब राजनीतिमा जब समाजमा एक किसिमको यो वाइट खडा हुन्छ एउटा टल पर्सनालिटी नभएको अवस्थामा र कहिले के पनि भइदिन्छ भनेपछि त्यही अवस्थामा धेरै शक्तिहरूले त्यो रियलाइज गरेर अब यो नेसन यो संयुक्त रूपमा सबै सिरियस भएर जान सकेनौँ भने चाहिँ अब यसलाई चाहिँ अगाडि लिन सकिँदैन भन्ने किसिमको एहस आउने बेला पनि हो त्यसैले मलाई के लाग्छ भनेपछि माओवादीले हामी अब गिर्जाबाबुको बाटोमा जान्छौँ भनेर कति रेटोरिक भने हुन् कति सब्सटेन्ट कति सिरियसनेस छ आफ्नो ठाउँमा छँदैछ तर मलाई कता कता के लाग्छ भनेपछि नेपालका शक्तिहरू कुनै न कुनै रूपमा चाहिँ एहस गरेर चाहिँ त्यो एक ठाउँमा आउँछन् होला र अहिलेको जो राजनीतिको फ्रेग्मेन्टेसन छ अहिलेको राजनीतिको जो पोलराइजेसन छ त्यो कता कता आउँछ होला जस्तो मलाई चाहिँ लाग्छ हजुर अनि अब यही मौकाको फाइदा उठाएर कसैले चाहिँ अब पालो हाम्रो हो और और अब हामी अगाडि बढ्नुपर्छ भनेर अथवा यो मौकाको फाइदा हुन्छ नि अरू अरू कसैले उठाउन थाल्यो भने कि त अब यही बेलामा अब त्यो त्यो एक किसिमको सिनारियो पनि देखिन्छ जस्तो कि माधव कुमार नेपालले पनि प्राइम मिनिस्टर हुन् उनले भनिरहेछन् ल माओवादीले चाहिँ हामी गिरिजा प्रसादकै रोल हामीले भ्याकुम चाहिँ हामीले पुरा गर्छौँ भनिरहेछन् र देखाउँला नि अथवा अर्कोतिर भर्खर अब राजा पूर्व राजा ज्ञानेन्द्रले पनि तपाईँको नेपाली जनतालाई छोडिदिए हुन्छ नेपालको यो राजतन्त्रको अस्तित्व अझै खत्तम भएको छैन भनेर जसरी एक तरिकाले सल्बलाए भन्ने गरिन्छ आदि कुराहरूलाई हेर्दाखेरि अब त्यो तपाईँको भ्याकुम भएको बेलामा चाहिँ अब प्रतिक्रियावादी शक्तिहरू चाहिँ सल्बलाउनु त छँदैछ त्यसपछि के हो भनेपछि एक किसिमले यो सोत स्फूर्त लिडरसिप जो डेभलप हुने परिस्थिति पनि बन्दछ जस्तो कि रुलमै इङ्गेज भएर एउटा नया लिडरसिप डेभलप भयो भने त्यसले कन्ट्रीका लागि हानिभन्दा फाइदा नै गर्छ जस्तो लाग्छ मैले यो के भनेको भने जस्तो त्यही हाई लेभलको मेकानिजम छ त्यहीँभित्रै पनि तिनै दलका नेताहरू बसेर र तिनै दलका नेताहरूले एउटा रुल अफ इङ्गेजमेन्ट भनौँ न जस्तो कि ल तिनै दलका नेताको सहमतिमा फलानु भन्यो अथवा तिनै दलका तिन तिनजना छान्ने र त्यसभित्रमा ल भोटिङ गरेर भयो भने पनि अथवा एक किसिमको त्यो नयाँ प्रोपोर्सनल खालको भोटिङ हुँदैन त्यही अनुसार नयाँ लिडर चुन्ने अथवा ल यो रोटेसनल लिडरसिप गर्ने इयुको जस्तो भनेर नयाँ तरिकाले एउटा नयाँ लिडरसिप इमर्ज हुने परिस्थिति बन्यो भने पनि बन्यो भने भएको असर छ नि त्यो, त्यो, त्यो अनि अब कोइरालाको निधन अब विभिन्न न्युहरूमा ट्रान्सफर हुने सम्भावना कतिको छ जस्तै मानव समयमा संविधान नबन्ला ए कोइरालाको निर्वाचन भएर भयो भन्ने होला अब अर्को कुनै खालको शक्तिहरू आउला ए यो कोइरालाको कारणले भयो भन्ने होला अथवा नेपाली काङ्ग्रेस टुक्रेलाई निधन यो विभिन्न कारणहरूमा ट्रान्सफर हुन सक्छ कि सक्दैन होला एउटा त कुरो के हो भने अब त्यत्रो साठी साठी वर्षको राजनीति अनुभव भएको अब त्यो नेपालमा छ नि एक एउटा अथवा अर्को तरिकाले जुनसुकै तरिकाले भयो भने पनि सबैमा भिजेको पर्सनालिटी चाहे त्यो कसैले राम्रो भनेर हुन् अथवा कसैले नराम्रो भनेर हुन् गिर्जाप्रसादको नाम नसुन्ने मान्छे त नेपालमा थोरै छन् चाहे त्यो युवा पुस्ताका हुन् अथवा चाहे त्यो अलिकति पाको पुस्ताका किन नहुन् तर एउटा कुरो के हो भने अहिले पनि जति हामी अब गिर्जाप्रसाद गुमाएको जति हामी शोक मनाइरहेका छौँ नि यो जो युफेरिया छ भनौँ न अहिलेको एक त्यो स्वत स्पुत स्पुन्टानियस अब त्यो मान्छेको चाहिँ श्रद्धा छ चा। यो श्रद्धा अब केही दिनसम्म रहिरहन्छ तर त्यसपछि के हो भनेपछि तपाईँको लाइफ गोजन। भनेको के हो भनेपछि त मैले अघि मण्डला र अथवा गान्धीकै पनि उदाहरण दिएँ त्यसपछि एउटा न एउटा कुनै न कुनै रोलमा पोलिटिकल पार्टिजहरू इङ्गेज भएर नेपालका लागि नयाँ संविधान बनाउने अथवा त्यो बनाउने प्रक्रियाका कुराहरू र सहमतिका कुराहरूमा चाहिँ काहीँ न काहीँ इक्वलिबियम त त्यो मेन्टेन गर्नका लागि अघि बढ्नै पर्ने हुन्छ किनभने माओवादीलाई पनि फेरि के छ भने ल त ठिकै छ गिर्जाप्रसादको पर्सनालिटी छैन त्यो पर्सनालिटी मै हुँ भनेर प्रचण्डजी अगाडि बढेँ बढेँ र अरू सबै पार्टीहरू सहमति गराउन सकेनन् भने के यो पोलराइजेसनलाई अब त्यो छेउैमा लग्ने हो भने के माओवादीलाई फाइदा होला के त ओभरकै फेरि राजनीति सुरु गर्यो भने केही सफल होलान् इन्डिया यो जियो पोलिटिकल न यो ब, यो पोलिटिक्स हाम्रो यति कम्प्लिकेटेड छ कि त्यो माओवादीलाई पनि सजिलै त्यो आफू अनुसारको गर्न सक्ने अथवा पहिलाको प्रतिक्रियावादीहरू राजा लगायतका शक्तिहरू अथवा हिन्दू अतिवादीहरूले चाहिँ पनि आफूअनुसारकै गिर्जाबाबु नभएका हुनाले यसो गरेको भन् भनेर चाहिँ त्यो आफू अनुसारकै रूपमा अघि बढ्न सक्लान् जस्तो चाहिँ मलाई लाग्दैन हजुर अनि अब अन्त्यमा अबको तिन महिनासम्मको नेपालको राजनैतिक परिवेशको एउटा प्रोजेक्सन गर्नुहोस् न तपाईँको अध्ययनले तपाईँले देख्नु भएको महिना महिनासम्मको अबको दृश्य बताउनुहोस् न कस्तो हुन सक्ला अहिले जति पनि भएको परिस्थिति हेर्दाखेरि चाहिँ मान्छेलाई चाहिँ पेसिमिजम लाग्छ किनभने गिर्जाप्रसाद पनिको अभिभावकीय भूमिका छैन पार्टीहरू वा पछिल्ला नेताहरू चाहिँ खासै त्यो त्यो सहमतिको राजनीतिमा जान सक्ने किसिमको उनीहरूको नअनुभव छ न लिडरसिपको त्यो त्यो क्वालिटी नै छ भन्छन् तर मलाई के लाग्छ भने अबको तिन महिनामा चाहिँ राष्ट्रिय सरकारको सहम सहमतिको राष्ट्रिय सरकार बन्ने मैले देखेको छु चाहे त्यो एमालेभित्र विभाजन भएर होस् अथवा एमालेकै सहमतिमा भएर होस् अब तिनै थरी एमाले काङ्ग्रेस र माओवादी बसेर अथवा माओवादीकै नेतृत्वमा सरकार बन्ने चाहिँ सम् बढी यो सम्भावना देखिन्छ किनभने माओवादीले जो अलिकति फ्लेक्सिबिलिटी देखाइरहेका छन् त्यो पार्टीको रिस्ट्रक्चरिङमा चाहिँ हामी भनेको मान्छौँ वाइसिएल अब गएर हामी चाहिँ ठिक छ हामी यो भङ्ग गर्छौँ यदि हामीलाई गभर्मेन्टको नेतृत्व गर्ने मौका दिने भयो भने अनि त्यसपछि लगाएर यो घर जग्गा फर्काउनेदेखि यी आदि कुराहरू छन् जस्तो कि यो माओवादीका यो मिलिट्री त्यो क्यान्टोन्मेन्टमा रहेको माओवादी मिलिट्रीलाई मिलाउने कुरा आदि कुरामा चाहिँ अलिकति माओवादी अलिकति माओवादीले ल लचकता देखाउने हुन् भने किनभने समस्या त माओवादीतिरै नै छ नि किनभने उनीहरूले आफ्नो प्रायोरिटिज क्लियर गरिरहेका छैनन् पहिला सिभिलियन यो मिलिट्रीलाई यो सिभिलियन लिडरसिपको सिभिलियन ओभरसाइडको मुद्दा उठाए त्यसपछि लगाएर उनीहरूको मुद्दा दिनका दिन चेन्ज दिन हुँदै आयो त्यो भएको हुनाले यदि माओवादीले अलिकति लचकता देखाउने हुन् भने यो क्यारोड स्टिक यो दुवै अहिले मैले देखेको छु के भने एमाले र काङ्ग्रेसले चाहिँ उनीहरूलाई सरकारको नेतृत्व दिने तर माओवादीले के भनेपछि त्यसका लागि चाहिँ केही सर्टेन त्यो पिस प्रसेसलाई अगाडि लगाउने त्यो जो सर्टेन त्यो यो राज्यको पुनर्संरचनादेखि लिएर वाइसेल बङ्ग गर्नेदेखि लिएर जग घर जग्गा फर्काउनेदेखि लिएर यी आदि कुराहरू छन् यिनीहरूमा चाहिँ अलिकति कन्सेसन बेला नै जस्तो लाग्छ मलाई त त्यसैले मलाई के लाग्छ भने आगामी तिन महिनामा चाहिँ हाम्रो युनिटीको गभर्मेन्ट हुन्छ र त्यस त्यसै अनुसार चाहिँ पिस प्रोसेस अगाडि बढ्छ हजुर तपाईँले संविधानको बारेमा त कुरै निकाल्नु भएन ए संविधान चाहिँ आगामी तिन महिनामा संविधान बन्ने चाहिँ परिस्थिति म देख्दिनँ कि त चाहिँ यही संविधानलाई यही संविधान सभा अन्तर्गत चाहिँ यसैलाई यो मिति बढाएर लानुपर्ने हुन्छ कि त सर्ट कुनै एउटा नयाँ छोटो संविधान ल्याएर अगाडि बढ्नुपर्ने हुन्छ तर मलाई के लाग्छ भनेपछि सहमतिमा यदि सबै पार्टीहरू आउने हुन् भनेपछि त्यसलाई मैले खासै त्यति ठुलो त्यो हो समस्याका रूपमा लिएँ समस्या के हो भनेपछि सहमतिमा अथवा राष्ट्रिय सहमतिमा यिनी तिनै पार्टीहरू आउन सक्छन् कि सक्दैनन् भन्ने नै हो ठुलो समस्या चाहिँ त्यति समस्या होइन त्यो त्यसले समस्या क्रिएट गर्नु गर्दैन किनभने म तपाईँलाई भन्नुहोला अहिलेसम्म पनि जति उपलब्धि भएका छन् नि नेपालमा जस्तो कि हिन्दू राष्ट्र चाहिँ नभएर अहिले जो सेकुलर कन्ट्री भएको छ र राज हटाइएको परिस्थिति छ त्यसपछि चुनाव भएको परिस्थिति छ अनेक अनेक यो अन्तरिम संविधानदेखि लिएर जम्मै त्यो पिस प्रसेसका सबै कुराहरू छन् यी सबै उपलब्धिहरू त तपाईँको राष्ट्रिय सहमतिमै भएका हुन् नि अहिलेसम्म भएको सबै उपलब्धिलाई संस्थागत गर्न पनि तपाईँको त्यो ओभरवेलमिङ जो जो मेजोरिटी पहिला थियो सबै पार्टीहरू एकै ठाउँमा बसेर किनभने यिनै पार्टीहरूले नै नेपाली जनताको रिप्रेजेन्टेसन गर्ने हुन् बहुमत नेपाली जनताको त्यो भएका हुनाले सहमतिअनुसार गरिएको कुरोहरूमा तपाईँको यो संविधान अधिलो भन्ने छिटो भन्ने अथवा त्यो प्रक्रियाअनुसार चाहिँ अलिक अगाडि हुने पछाडि हुने आदि यो टाइम टेबलमा चाहिँ तपाईँको त्यो त्यो त्यति ठुलो समस्या हुँदैन समस्या के हो भनेपछि पोलिटिक्स चाहिँ पोलराइज भयो फ्रेगमेन्टेड हुँदै गयो भने के हुन्छ भने भोलि बिहान हिजो भएको उपलब्धिलाई पनि चुनौती दिने किसिमको तपाईँको मान्छेहरू अथवा चुनौती दिने किसिमले राजनीति अगाडि बढ्न सक्दछ त्यसैले अहिलेसम्म भएको उपलब्धिको सबै यो मियो भन्नुहोस् न त्यो भनेकै के, के हो भनेपछि राष्ट्रिय सहमति अथवा यो सेन्स पोलिटिक्स नै हो र यही अर्थमा चाहिँ गिरिजाप्रसादको रोल ठुलो थियो आखिर उहाँ विवादस्पद भए पनि कम्तीमा पनि त्यो कन्भेनरको रोल उहाँले गरिरहनु भएको थियो त्यही अर्थमा चाहिँ हामीले अभिभावक गुमाएको भनेर भन्दछौँ त्यसैले के हो भनेपछि राष्ट्रिय सहमति कायम गर्न सकियो भनेपछि यो संविधान बनाउने प्रक्रिया अब साउथ अफ्रिकामा तपाईँको पाँचै वर्ष लागेको संविधान बनाउने प्रक्रियाहरूमा टाइम लाग्छ नै तर सहमति कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ डाक्टर अम्बराज तिमल सेना नेपालीपनको नेपालीहरूको भावना पनि जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गरिमालीश्वरहरू त्यसै गरी मैले नेपालबाट कान्तिपुर दैनिकका पत्रकार दिपक अधिकारीसँग गिरिजा प्रसाद कोइरालाको निधनपछि पत्र पत्रिकाले र जनमानसले के कसरी आफआफ्नो प्रतिक्रियाहरू व्यक्त गरेका छन् त भनेर कुराकानी गरेको छु सुरुमा मैले उहाँलाई नेपाली पत्र, पत्र र जनमानसमा गिरिजाप्रसाद कोइरालाको देहावसानपछि कस्तो दृश्य देखियो कसले कसरी गिरीजा प्रसाद को खासकर हम सामने कोई प्रवृत्ति में नामने उसका पक्ष बढ़ाई चढ़ाई करने अथवा दुखानी उसे हेने र मलाई नै पनि जुन खालका विशेषणहरू उहाँहरूको अगाडि सहयोग भए त्यस्तो महानायक चिरल पुरुष युथ पुरुष भन्ने खालका विशेषणहरू मलाई सकेको छैन त्यस्तोमा मृत्यु पश्चात पनि अब के हुनुपर्छ नेपालमा अथवा राजनीताहरूको सवालमा अझ बढी भनेदेखि मृत्युपछि पनि उहाँहरू चाहिँ मूल्याङ्कन हुनुपर्छ त्यसको एउटा आलोचनात्मक समीक्षा हुनुपर्छ उहाँको जुन एउटा उहाँले चाहिँ अब खास यो छयालिस सालको पहिलो जुन जुन नेपालको राजनीतिलाई त्यो किसिमले अहिलेसम्म मृत्यु पर्यन्त पनि उहाँले जोडाइरहनु भएकोले उहाँको योगदानको पनि उपयुक्त समीक्षा र मूल्याङ्कन हुनुपर्ने र नराम्रा उहाँले गरेका नराम्रा कामहरूको पनि त्यही अनुसार चाहिँ आलोचना हुनुपर्छ भन्ने मलाई लाग्छ अब तपाईँले भन्नुहुन्छ भने जुन दिन उहाँको चाहिँ त्यो शोभायात्रामा गोपिएको भेट देख्नुहुन्छ भने उहाँप्रतिको श्रद्धा धेरै मानिसमा रहेछ आशा गरेर जुन मान्छेहरूले भन्ने कुरा देखियो र अब अर्को हिसाबले हेर्ने भने त्यो भनेको खालि उहाँ उहाँको मृत्यु पश्चात् गएका मान्छेहरू सदर्थमा गएका मान्छेहरू सिङ्गो देशको भविष्यप्रति चिन्तित मान्छेहरू त्यसको लागि थिए र उनीहरूले देशको एउटा शान्ति प्रक्रिया कतै जाने हो त्यसलाई चाहिँ एउटा हाँकेर ल्याउने त्यसको एउटा हरेक शान्ति प्रक्रिया महत्त्वपूर्ण मोडहरूमा चाहिँ एउटा निर्णायक भूमिका खेल्ने व्यक्तिको अवस्थाप्रति र खास गरी पछिल्लो समय नेपाली राजनीतिमा चाहिँ सहमति हुन नसकिरहेको अवस्था उहाँले नै नेतृत्व गरेको जुन उच्च स्तरीय संयन्त्रले राम्रोसँग काम गर्न अवस्था माओवादी सरकार प्रतिपक्षमा गएको अवस्था र अहिलेको सरकार एकदमै आलोचित भएको अवस्थामा उहाँको विवास हुनुहुन्छ पक्कै पनि एउटा मान्छेहरूमा सुखद खालको अनुभूति भएको छ तर तपाईँले जुन सोध्नु भएको प्रश्न पुगेर हो भने मलाई लाग्छ हजुर अनि अहिले अब जे भए पनि उहाँले एउटा ठाउँ लिनुभएको थियो उहाँको अग्लाइ अहिलेको यो शान्ति प्रक्रियाको क्रममा उहाँको अग्लाइ चाहिँ उच्च नै थियो सायद यो कुरा चाहिँ सबैजना मान्नुहुन्छ होला अब त्यो जुन उहाँ जानु भइसकेपछि जुन त्यो खाली ठाउँ छ त्यो ठाउँ अब कसरी बिस्तारी अब भर्ने क्रम त भयो होला नि अब त्यो कस्तो भइरहेको छ अहिले राजनैतिक मतलब म म चाहिँ कसरी हेर्छु भने गिरिजाजको अवसानले पक्कै पनि एउटा रिक्तताको अवस्था सूचना गरेको छ काङ्ग्रेस पार्टीभित्र सिङ्गो देवमा नेतृत्वको लागि तर यो एउटा चाहिँ उहाँको अवसानले एउटा अवसर पनि प्रदान गर्छ भन्ने मलाई लाग्छ अझै कुनै नेतृत्व स्थापित हुनलाई र एउटा oh. नेतृत्वको जुन स्वाभाविक रिभोल्युसनको प्रक्रियाबाट अगाडि जानलाई त्यसले okay. गर्दा मलाई के लाग्छ भने जुन नेता रहेको चाहिँ अहिले अवधारणा आइरहेको छ काङ्ग्रेसमा सुशील कोइराला तेह्र देवार रामचन्द्र पौडेललाई चाहिँ स्थगित गर्ने र यो भनेको वास्तवमा काङ्ग्रेस पछाडि जुन अब त्योभन्दा अगाडिदेखि खास गरी बिपीको देवआसन पछाडिदेखि काङ्ग्रेसमा जुन गीत राजन प्रसाद कोइराला कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहको नेता रहेको अवधारणा थियो जाने भन्ने छ कुरा तर त्यो पहिलेको नेता अवधारणा पनि खास गरी गणेशमानको त्यो सबै किसिमले चाहिँ त्यो टुटेर गयो र यतापट्टि किसिम सर भट्टराई पनि निष्क्रिय हुनुभयो उहाँको चाहिँ अब गिरिजासँगै उहाँको एक खालको चाहिँ ज्वन्दको अवस्था भयो र त्यस अवस्था यता आएर चाहिँ तपाईँले खास गरी हेर्नुहुन्छ भने गिरिजाको लौटी नेतृत्वले उहाँले चाहिँ अगाडि लगिरहेको अवस्था थियो अब अहिले तर दुर्भाग्यवत के छ भने तिनजना नेताहरू बिच नै चाहिँ अब मेल खिलाप एउटाले अर्को ठाउँमा बोलाउन बोलाउन नगएको म नेतृत्व लिन्छु भन्ने खालको चाहिँ तपाईँको अहिले चाहिँ त्यो उहाँको जुन गिर्जा पुरा चेरा लाग्यो अस्ति उसक लाउन नपाइकन विभिन्न देशभरिका विभिन्न जिल्लामा लगेर उहाँको अस्ति गर्ने कार्यक्रम एक किसिमले रुल नगइकन राम्रोसँग शोकको घडी नसकिँदै फेरि जुन खालको एउटा चाहिँ छिनाझटीको अवस्था हान खानको अवस्था काङ्ग्रेसले देखेको त्यो अलिक अवश्य दुर्भाग्य विषय हो तर पनि म अझै पनि के आशा गरेको थियो भने काङ्ग्रेस भनेको सबभन्दा पुरानो पार्टी सबभन्दा कुनै समय नेपाललाई धेरै समय रुल गरेको पार्टी त्यस्तो पार्टीमा चाहिँ अब एउटा पार्टी भनौँ होइन ङ्गन गरेर अगाडि बढ्छ भन्ने म आशा गर्छु हजुर अब अन्त्यमा चाहिँ विदेशमा अथवा स्वदेशमा सबैतिर अहिले एउटै चिन्ता के छ देश देश भने देशमा शान्ति नहोला देशमा संविधान नबन्ला भन्ने चिन्ता छ अब अहिले देशमा संविधान बन्नु ठुलो कुरा छ कि शान्ति स्थापना हुनु ठुलो कुरो छ कि अथवा यो दुइटैको अवस्था कस्तो छ अहिले यो दुइटै सँगसँगै जानुपर्छ र दुइटै अवस्था एकदमै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ खास गरी इन्डिया दलको सपना कुरा गर्ने भने शान्ति र संविधान शान्ति हुनुपर्छ र संविधान गर्नुपर्छ भनेर त्यो खालको नाराहरू अगाडि आइरहेको छ र अब शान्ति प्रक्रिया संविधान निर्माण यी सँगसँगै जाने कुराहरू हुन् अब अझै पनि अब नेताहरूकै भनाइ देख्छ अझै पनि देश चौधभित्रमा संविधान बनाउन सकिन्छ भन्ने खालको भनाइहरू आइरहेका अब हाम्रो एउटा नेपाली प्रवृत्ति के छ पनि सहमतिहरू त्यसअघिका हामीले जस्तो गिरिजा बाबुले पनि नेतृत्व गर्दाको अवस्थामा हामीले हेऱ्यौँ भने पनि इलेभेन्थ आवरमा सहमति गर्ने अन्तिम बेलामा पुगेर चाहिँ सबै नेताहरूसम्म आउने खालको हाम्रो पोजिटिभ देखिआएको छ त्यसले गर्दा हामी त्यसप्रति आशावादी हुन सक्छौँ म अझै पनि आशावादी हुन देशभित्र रहेका बाहिर जति पनि हाम्रा नेपाली साथीहरू छन् नेपाली बाहेक छोराका साथीहरूलाई गर्छु र लास्ट मिनटमा केही न केही नेताहरूले समाधान निकाल्नेछन् र काठमाडौँबाट पत्रकार अधिकारी नमस्कार म अर्जुन प्रसाद मैनाली म एक नियमित रक्तदाता हुँ म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु तपाईँले एकपटक दान गर्नुभएको रगतले तिनजनासम्मको जीवन जोगाउन सकिन्छ रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेड सम्पर्क गर्नुहोला धन्यवाद नमस्कार पूर्णलाउन्ट एभरेस्ट विश्वभरका नेपालीहरूको समाचारको साझा मञ्च विश्व परिक्रमा वासिङटन डिसीबाट प्रकाशित हुने थप जानकारीको लागि फोन नम्बर सेभेन जिरो थ्री फाइभ एट सेभेन नेपाली अनलाइन रेडियो हिमालहरू नेपाली मन र नेपालीपनसँग नजिक न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूमा आज हामीले सम्पूर्ण रूपमा नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको देहासनपछि उत्पन्न राजनैतिक परिस्थितिको बारेमा छलफल गरिरहेका छौँ न्युयोर्कमा पनि नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सम्झनामा नेपाली जनसम्पर्क समिति लगायत विभिन्न सङ्घ संस्थाहरूले विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ उक्त श्रद्धाञ्जली कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले गिरिजाप्रसाद कोइरालासँग सम्बन्धित उहाँको जीवनयात्राको बारेमा विभिन्न चर्चा परिचर्चाहरू गर्नुभयो भने कार्यक्रममै कार्यक्रममै केही स्रष्टाहरूले आफ्नो सृजनाहरू पनि गिरिजाप्रसाद कोइरालाको सम्झनामा समर्पण गर्नुभयो हिमाली स्वरहरूमा आज हामी उक्त सभामा वाचन गरिएका केही शब्द श्रद्धाञ्जलीका कविता र गीतहरू यहाँ प्रस्तुत गर्दैछौँ सुरुमा गायिका पविता बागचन्दले यो राष्ट्रिय गीत गाएर गिरिजाप्रसाद कोइरालाको सम्झना गर्नुभयो श्री गिरीजा प्रसाद को समझना सुनाऊ प्रजातंत्र का सारथी गुरीजा बाबू में अदमे शाह प्रजातंत्र का सारथी गिरिजा बाबू सिंह र बाघ लाई लियाए उनके निमपूर्वक काबू में सीहारी लियाए उनके निमपूर्वक काबू में जोड़ घटावनी आज कमल का फूल बने जोड़ घटाऊज कमल का फूल बने अंतिम बेला में संहालय भेला में संहालय गिरिजा बाबूकाई वचन प्रजातंत्र का ढुकडुकीनूं गिरिजा बाबूकाई वचन प्रजातंत्र का ढुकडुकीनूं उनके करज्ञा प्रजातंत्रवादी का साजा लक्ष्य बनूं उनके करज्ञा प्रजातंत्र प्रजातंत्रवादी का ताजा लक्ष्य बनन् गिरीजा बालू काई वचन प्रजातंत्र नेपाली राजनीतिका शीर्ष पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा ज्योति पौडेल यसरी आफ्नो कविता सुनाउनुहुन्छ तीर्थराज बराललाई सम्झिनुहुन्छ प्रजातन्त्रका योद्धा दिने छ दशक निरन्तर लड्यौं राणाको अन्त्य प्रजातन्त्रको स्थापना पुग्यो पुनस्था राष्ट्रियता प्रजातन्त्र मानवका तेस्रो मूलमन्त्र सधैँ लड्यौं त्यसैका लागि नबनी विचलित एकतान्त्र मेल मेलमिलाप रहा बोक राजनीतिक औजार गयो आमूल राजनीतिक परिवर्तन लगाई वार पाल फैल हिंसा आतंक लाई संभालौ तिम्रो चाक्रियता ने ल्याय खुला तिम्रे दूरदर्शिता ने कैदी होलो वर्षों वर्ष प्रजातंत्रक खातिर नराखी जीवन को प्रभाव लड़्यौ बनाई छुसे साहस तिम्रो झुकेनौ कहिले पनि ओलीमा जम्म चाहिँ तिम्रो थियो अभिभावक विपक्षीको पनि राष्ट्र प्रमुख सरकार प्रमुख सबै भूमिका निर्वाह गरे सक्दो सेवा गर्यो राष्ट्रको निम्ति सधैँ थिए सन्नाटा छायो सुरु गरे तिमी प्रलोक भइदिला अनिणित बन्दै मुलुक आज तिम्रो साथ गुमाउ मृत्युको अन्तिम घडीसम्म मेलमिलाप्दै ओली बोल्यौ कोरि स्पष्ट राजनीतिक बाटो सदाका लागि बिदा लियो भौतिक शरीर घुमाए पनि मनमै छैन विचार तिम्रो साकार पार्छु तिम्रो इच्छा नराखी मनमा तेरो बेरो ईश्वरसँग प्रार्थना गर्छु चिर शान्ति बनोसात्मा जनताले चाँडै पाउँ शान्ति र संविधान तिम्रो तो चाहना पढोस् सबै नेपालीमा श्रद्धाञ्जली अर्पण गर्छु तिम्रो अपना सृजना मार्फत शब्द श्रद्धाञ्जली व्यक्त गर्दै हुनुहुन्थ्यो विनोद रोक्का ज्योति पौडेल तीर्थराज बराल र पविता बागचन्द यी रचनाहरू उहाँहरूले गएको साता दिव्यधाम मन्दिरमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सुनाउनुभएको थियो यिनै विविध प्रस्तुतिहरू सँगसँगै आजको यो विशेष कार्यक्रम यहीँसम्म तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीले आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला कार्यक्रमको बारेमा प्रतिक्रिया लेख्ने हाम्रो इमेल ठेगाना हो नेपाली हाम्रो कार्यक्रम इन्टरनेटको ठेगाना डब्लु डब्लु डब्लु डट नेपाली रेडियो सजिलै सुन्न सकिन्छ यो इन्टरनेटको ठेगानामा निरन्तर नेपाली सङ्गीत लगायत कथा संसार जीवनयात्रा अनुभव लगायत अन्य विविध रेडियो कार्यक्रमहरू सुन्न सकिन्छ कार्यक्रमहरू आफू पनि सुन्नुहोस् र आफ्ना साथीभाइलाई पनि सुनाउनुहोस् तपाईँ इन्टरनेटको सामाजिक सञ्जाल फेसबुकमा हुनुहुन्छ भने तपाईँ हाम्रो साथी बन्न सक्नुहुन्छ र हाम्रो कार्यक्रमको नियमित अपडेटहरू पनि सजिलै थाहा पाउन सक्नुहुन्छ न्युयोर्क सहरमा आयोजित विविध कार्यक्रमहरूको संक्षिप्त फोटो भिडियोहरू तपाईँले हाम्रो युट्युब च्यानलमा पनि हेर्न सक्नुहुन्छ हाम्रो युट्युब च्यानलको ठेगाना हो युट्युब नेपाली टिभी हिमाली स्वरहरू न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो कार्यक्रम हो नेपाली मन र नेपालीपनसँग नजिक हस्त आजको कार्यक्रमबाट म सहदेव विदा हुन्छु शान्त र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना Just give us a moment